कै पनि एउटा युवती जसले माइतीमा एउटा कुमारी आमा बनेर बस्नु पर्दा मुटु नभक्का निम्ति कुरै भएन किनभने समाजमा यहाँहरूलाई हेर्ने दृष्टिकोण फरक हुन्छ बच्चा छ जसको अहिले एक महिनादेखि नहरण हुन सकिरहेको छैन जो आरोपी पितम्बर पाण्डे यहाँ हुनुहुन्न उहाँले स्वीकार गरेको अवस्था छैन सुरुमा तपाईँहरूको सम्बन्ध कसरी स्थापित भयो कतै उहाँले कुनै सपना देखाउनु भएको थियो सपना लेखाउने बिहा गर्छु ह्यान गर्छु त्यहाँदेखि गर्छु भनेर नाना थरी बताएर उतिर गर्न त्यहाँखेरि जाने बेला लत्त लाएर कताएर गएपछि त्यहाँबाट सम्पर्क बिन भएर यताबाट उनको ड्राइभरले फोन नगर भनेर लगाइदिएर त्यहाँबाट सम्पर्क बिन भएर कतार बस्नु पहिला त बिहा गर्छु बिहा गर्छु ह्यान गर्छु त्यहाँदेखि गएर चाहिँ यस्तो खाउनु राख्छु भनेर पहिला भन्न त्यहाँदेखि लास्टिया कताार जान अनि त्यहाँबाट सम्पर्क बिन भएर उतितिर बस्न आजसम्म नफोन गर्ने न के गर्ने गरेर बस्नु के भन्न चाहनुहुन्छ उहाँलाई के भन्न चाहने अपत्र पारेर बिच पारेर छोडेर जानेलाई के भन्ने कसले के भन्न सक्छ पछिको परिणाम के हुँदैछ भन्ने कुरा तपाईँलाई के को हुनुहुन्छ अहिले गरिबी नै रहेछ घरमा एउटा इज्जत राखिदिउने नयाँ नहुन्न त्यहाँ नहुन न फकाएर अनि नाना थरी दबाई ल्याएर खाना दिएर त्यो दबाईले काम पनि गरेन त्यहाँदाखेरि छोरा बदार गर्छु मैले के भनिदिएँ न मम्मीसँग भन्न सकेँ न दाइ बहिनी दिदीबहिनीहरूसित भन्न सकेँ के भन्यो भन अनि मुलमा बनाउनु कली मम्मीले मम्मीले? फस्न भन्ने तपाईँले किन सोच्नु भएन सोच्नु यो अर्घाँचीको भगवती गाविसवटा नम्बर छको ढिकुरामा छौँ र यहाँ चकमन्न छ आमा खेतीपातीको मेलो अलि तलतिर जानुभएको छ र चिसो भुइँमा सुत्नुभएको छ यी सुत्केरी एक महिनासम्म राम्रो स्याहार सुसार पनि नपाएको जस्तो देखिन्छ आर्थिक अवस्था पनि निकै कमजोर भएको पाइन्छ र रा यहाँले राम्रो स्याहार नपाउँदाखेरि यति बेला उहाँको अवस्था एकदमै कमजोर छ तपाईँले ता तागतिलो कुरातिर खान पाउनु भएन कि के हो सुत्केरी पोषण हुन्छ नि कुरा खान त यहाँ अवस्था तपाईँलाई मलाई त कुनै युवाले युवतीलाई यसो गरेर अब लड फकाइ गर्ने अनि यसरी लड फकाई गरेपछि बिहा गर्छु अनि तिमीलाई यस्तो गर्छु उस्तो गर्छु भनेर यस्तो कसैले पनि नगरोस् अब देखिहालियो भर्खरै मात्रै उहाँको अवस्था देखियो भैमा सुत्नु भएको छ यसरी यो अवस्था छ उहाँको उहाँसँग सम्पर्क गरेको मान्छे यहाँ छैन विदेश छ भन्नुहुन्छ अब उहाँले पनि अब मैले सुनेको पहिला चाहिँ हो भनेर भन्नुभयो जस्तो कुरा सुनिन्छ अनि पछि आउँदाखेरि होइन यो हुनै सक्दैन भनेर भनेको जस्तो कुरो सुनिन्छ यसरी युवाहरूले पनि अलिकति ख्याल गर्नुपर्छ अनि युवतीले पनि ख्याल गर्नुपर्छ कसैले फकाउँदैमा युवतीहरू पनि अब आजकलको जमानामा फकिने यताउति गर्नुहुन्न र युवाहरूले पनि कुनै युवतीलाई यसरी अवश्य पनि सहकर्मीन्द्र खत्रीले एकछिनको आत्मसन्तुष्टिका लागि कुनै पनि पुरुषहरूले महिला माथि यस्तो खालको व्यवहार नगरौं उसले एकछिन आत्मसन्तुष्टि प्राप्त गर्छ तर त्यसपछिको भोगाई जुन पीड़ा ती महिलालाई पर्छ भन्ने कुरा बुझौ कमसे महिलाले पनि यस्ता कुराहरूबाट सचेत हुन जरुरी छ कि रानी मैयाले जुन अहिले आफ्नो माइतीमा बसेर जुन पीड़ा खेप्नु गरेको छ समाजले उहाँप्रति राम्रो नजरले हेर्दैन बरु आरोपित ती पितम्बर पाण्डेलाई बरु राम्रो नजरले हेर्ला तर चेलीहरूलाई हेर्न सक्दैनन् हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ यस कारणले पनि महिला समाजमा जिउनका लागि पनि आफूलाई निकै सुरक्षित राख्न जरुरी छ यी रानी मैयाले त्यति बेलै आरोपित पाण्डे जुन बेला आक्रमण गर्न आउनु भएको थियो त्यति उहाँले गुहार माग्न सकेको भए हुन्थ्यो तर उहाँले उहाँलाई अस्वीकार गर्नु त्यसको परिणाम उहाँले भोगिरहनु भएको छ रानी मैयाजी तपाईँ उसको श्रीमती तिन तिनवटा सन्तान छ भन्ने तपाईँलाई थाहा थियो नि होइन थाहा त थियो अनि थाहा भए पनि केही हुन्न यहाँ नहुन्न तिहानुन्न उहाँले फक्राउनु भयो मम्मी हुनुहुन्न त त्यति मामा घर जानुभएको थियो त्यही बेला आएर केही नि मेरो बुढी कचारी थिएँ यहाँ गर्छु त्यहाँ गर्छु तिमीलाई लग्छु भनेर भन्न अनि त्यहाँबाट बिजो भएर छोडेर जान अनि मैले केही मम्मीहरूसित पनि भनेन कसैसित पनि भनेन त्यहाँबाट केही पनि भएन त्यहाँबाट छोडेर तपाईँहरूले जुन अस्थाय साधन प्रयोग गरेको भए पनि त यो हालत हुन्न त्यो बेला नि किन सोच्नु भएन त्यति बेला तपाईँले भन्नुभएन अनि केही नै हुन्न एन हुन्न भन्न त्यहाँबाट मैले त केही नै भने जब त्यस्तो सम्बन्ध भइसकेपछि कति समयसम्म तपाईँहरूको राम्रै बोलचाल भइरह्यो दुई तिन महिना राम्रै बोलचाल भयो यहाँ छन् अनि राम्रै बोलचाल भएको आवाज जवाज भइरहन्थ्यो जानी हो दाई अरुण सीता लाभ लाइदिनी के हम करना अंदी लाइद अरे लाइद तैनाती वहाँ बट अला भे अंजा बने दाईंथे उड़ी सर पचास हजार पठाई दवाई कर पाल फाल पक्की हम देख जब सामज को समाजमा अलिकति पैसावालाले स्थानीय युवतीहरूलाई गर्भधारण गराउने अनि कसैलाई थारो भइसकेको मोलमा जुन पन्छ्याउने चलन छ त्यसै गर्न खोजिँदैछ यी रानी मैया पाण्डेलाई जो आरोपित पाण्डे यति बेला कतारमा कान न्यानो बनाएर बसिरहनु भएको छ यता उहाँबाट फसिएकी रानी भने आँखा आँसु छन् उहाँ थला पर्नु भएको छ यो अवस्थामा पुर्याउनु भएको छ र रा रानी मैयाजी तपाईँ जुन पीडा पर्याउने अरू दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ गरेर छिमेकीहरूले तपाईँ न आजभोलि छिमेकीहरूले के भन्यो बिग्रेर बसेको छ त्यहाँ गरेको छ त भन्दा